प्रभावकारी स्वास्थ्य सेवा कोगर पोलिंग एवं रत्नगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड टाड़ी चौक चित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 बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै प्रत्यारोपण पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने जम सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक्सिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सम्पर्की रत्तनगर पोलिनिक प्री एवं रत्नगर मेडिसिन सेन्टर रुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मल्टी टेस्ट दी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टुलर्निङ एकाडेमी खै रहने चार वर्ष नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बान्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे नमस्कार के लागी, संतही के लागी, रेडियो मा, संसार के साथ म खनाल र राष्ट्रसङ्घका महासचिव मोन बिच भेट नेपालको लोकतन्त्र शान्ति प्रक्रिया र आउँदो संविधानसभा चुनावका विषयमा छलफल रत्नगर सात शीसमा लोकाइसिपाई शी राखेको भनेको लाखौँ मूल्य बराबरको वैद्युतीय सामग्री वैध रहेको प्रहरीको भनाई इन्जिनियरद्वारा सामग्री वैध रहेको पुष्टि सिरियाको होम सहरमा रकेट आक्रमणमा परि चालिसजनाको मृत्यु मुस्लिम देशहरूमा आइतबार दूतावास बन्द गर्ने अमेरिकाको निर्णय र दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पहिलो टी क्रिकेट आज हुँदैन जीवन यापन तथा जीवन गुजारना का व्यवसाय अपना पर्द कुय फार विज्ञापन सदै विज्ञापन काेडियो अर्पण एक सौ चार थप्लो 5 मेगा समाचार अब विस्तारमा अमेरिका भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष जलनाथ खनालले राष्ट्रसंघका महासचिव वान के मोहनसँग भेट गर्नुभएको छ भेटमा उहाँहरूबीच नेपालको लोकतन्त्र शान्ति प्रक्रिया र आउँदो संविधानसभा चुनावका विषयमा छलफल भएको राष्ट्रसंघीय स्थायी नियोगले जनाएको छ नेपालको पछिल्लो राजनैतिक अवस्थाबारे जानकारी गराउँदै खनालले आउँदो संविधानसभाको निर्वाचनको महत्वलाई बढ़ी जोड़ दिनुका साथै चुनावको तयारीको प्राविधिक राजनैतिक र वैधानिक पक्षबारे जानकारी गराउनु थियो उहाँले लोकतन्त्र र देशको राजनैतिक स्थिरतालाई बलियो बनाउनका लागि आउँदो संविधानसभा निर्वाचन महत्त्वपूर्ण भएकोमा जोड दिनुभयो खनालले उच्च स्तरीय राजनैतिक समितिले आउँदो चुनावलाई समावेश जनसह समावेशी जनसहभागितामूलक स्वतन्त्र निष्पक्ष र त्रासरहित बनाउनका लागि असन्तुष्ट दलहरूलाई चुनावी प्रक्रियामा सहभागी, सहभागी गराउने प्रयास गरिएको बताउनुभयो खनालले नेपालको शान्ति प्रक्रियामा राष्ट्रसङ्घको सहयोगका लागि धन्यवाद ने दिँदै नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशातर्फ अघि बढेको जानकारी दिनुभयो भेटमा राष्ट्रसङ्घ महासचिववानले आउँदो चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने र चुनावी प्रक्रियामा कुनै अवरोध नआउनेमा आफू विश्वस्त रहेको बताउनु उहाँले उच्च स्तरीय राजनैतिक समिति सबै राजनैतिक दललाई चुनावी प्रक्रियामा ल्याउन सफल हुने आशा गर्नुभयो वानले राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा नेपालको योगदानको सराहना गर्दै भविष्यमा पनि यसले निरन्तरता पाउनेमा आफू आशावादी रहेको पनि बताउनुभयो उहाँले विशेष गरी नेपाली शान्ति सैनिकको व्यावसायिकता र साहसको सराहना गर्दै शान्ति मिसनमा आफ्नो फौज तैनात ता गरिदिएकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभयो संविधान सभा सदस्य सङ्ख्याका बारेमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक अहिले बसिरहेको छ काठमाडौँको नयाँ वाणेश्वरमा जारी बैठकमा मधेसी मोर्चाले संविधान सभा सदस्यको सङ्ख्या बढाउनुपर्ने धारणा सार्वजनिक गरेपछि सङ्ख्याका विषयमा दलहरूबीच फेरि विवाद भएको छ त्यही विवाद सुझनका लागि बैठक बसेको हो यसअघि दलहरूबीच संविधानसभा सदस्य सङ्ख्या चार बनाउने सहमति भएको थियो चुनाव चाहने दलहरूको धारणा एउटै हुनुपर्ने र सहमतिमा अघि बढ़नु पर्ने भए पनि मधेसी मोर्चाले संख्या बताएकाले त्यस विषयमा सलफ गर्न बैठक डाकेको समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ गएको फागुन तीस गते चार पक्ष बीच भएको एघार बदे सहमतिमा चार सय एकानब्बे सदस्य संविधान सभा बनाउने सहमति भएको थियो नेकपा माओवादीमा आबद्ध मोर्चाको बैठक आज बस्दैछ बिहान एघार बजेपछि बस्ने बैठकमा सरकारले वार्ताको लागि पठाएको पत्रका बारेमा छलफल हुनेछ सरकारले वार्ताको लागि आह्वान गरेको र जाने नजाने विषयमा छलफल गर्न बैठक बोलाइएको नेकपा माओवादीका प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो उहाँका अनुसार केही दलहरू वार्तामा जान नहुने पक्षमा रहे पनि नेकपा माओवादी अधिकांश दलहरू वार्ता गर्नुपर्ने पक्षमा रहेका छन् वार्तामा जाने विषयमा दलहरू भने वार्ता टोली पनि गठन हुने माओवादीले जनाएको छ नेकपा एमालेको भातृ संगठन अनि राजसीको पहिलो राष्ट्रिय विधान सम्मेलन आजदेखि दाङको गोराईमा सुरु हुँदैछ उना पचास वर्षपछि पहिलोपटक हुन लागेको सम्मेलनको उद्घाटन बिहान एघार बजे नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गर्नुहुनेछ तिन दिनसम्म चल्ने सम्मेलनमा चार सय पाँचजना राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य एक जना पैँतिसजना केन्द्रीय सदस्य पैँतालिसजना सचिवालय सदस्य र पन्ध्रजना स्थायी कमिटी सदस्य सहभागी हुने बताइएको छ सम्मेलनमा सङ्गठनलाई अगाडि बढाउने सन्दर्भमा नीति विधि युवा नीति विद्यार्थी आन्दोलन शिक्षा नीति लगायतका विषयमा छलफल गर्ने सचिव विवेक श्रेष्ठले जानकारी दिनुभयो रत्नगर सात सिसैमा लोकाइ छिपाले प्रहरीकारले रत्नगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो ती सामग्रीहरू अवैध र प्रहरीले बरामद गरेको भनेर केही दिनअघि सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो प्राधिकरणको सातौं आयोजना अन्तर्गत तेत्तिस र एघार केबी प्रसारण लाइनमा प्रयोग में लिया ठेकेदार जस्मान लालचंद को व्यक्तिगत रहेको अनुसन्धान पछि खुलेको प्रहरी निरीक्षक पन्तले बताउनु भयो अनुसन्धानका क्रममा ती सामग्रीका कागज रहेको र प्राधिकरण बुटवल शाखाका इन्जिनियर आएर सो सामग्री वैध रहेको पुष्टि भएको उहाँले बताउनु प्राधिकरणले नै ठेकेदार लालचन्दलाई पटक पटक ठेक्का दिने गरेको पनि पाइएको पन्तले बताउनु भयो भरतपुरमा राखिएको ती सामग्रीहरू रत्नगरमा जग्गा खरिदपछि ठेकेदार लालचन्दले आफ्नो जग्गामा राखेको पन्तको भनाइ देशका प्रमुख प्रसारण लाइनमा ती सामग्रीहरू प्रयोगमा आउँछन् प्रहरी निरीक्षक पन्तले अनुसन्धानमा रहने त्यस्ता विषयवस्तुलाई पुष्टिपछि मात्र सत्य तथ्य प्रकाशन र प्रसारण गर्न आग्रह गर्नुभएको छ पूर्वी को कुमरोज साथ सीसहानी में मोहन महत्व को घरबारी में आज बिहान अजिंगर फेला पड़ेगा स्थानीय महत्व को बिहान आठ बजे अंदाजी दस किलो बराबर अजिंगर फेला पेक हो फेला पे को अजिंगरला कसरा लगे दुई हफ्ता अगिपनी सोही क्षेत्र में करीब चौदह किलो को अजिंगर फेला अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ उच्चस्तरीय राजनैतिक समितिले संविधानसभा चुनावको वातावरण बनाउन नसकेको भन्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइप्रति तपाईँ के भन्नुहुन्छ ए हेर्दा त्यस्तै लाग्छ बी समय बाँकी नै छ र सी सबैको सहयोग आवश्यक हुन्छ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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौडा सडक खण्ड खुला छ त्यसै गरी नारायग मुगलिन मुगलिन ओबिसी काठमाडौँ मुगलिन दमली पोखरा नारायण सडक खण्ड पनि विदेशका समाचार सिरियाको होम शहरमा रकेट आक्रमणमा परि चालिसजनाको मृत्यु भएको छ आक्रमणबाट एक सय जना घाइते भएका छन् मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरिएको छ सरकारी नियन्त्रणको इलाका रहेको उक्त क्षेत्रमा आक्रमण भएको थियो प्रत्यक्षदर्शिका अनुसार एक घन्टासम्म आक्रमणकारीले आक्रमण गरेको बताइएको छ उक्त आक्रमणको जिम्मा विद्रोही फ्रिज रेन्ज आर्मीले लिएको छ होम्स सहरलाई सरकारी सैनिक र विद्रोही बीचको सङ्घर्षको केन्द्र मानिँदै आएको छ एक महिना अघि मात्र सरकारी सैनिकले विद्रोही हटाउने अभियान सुरु गरेको थियो उता अमेरिकाले मध्यपूर्व सहित केही देशमा रहेका आफ्ना दूतावास र वाणिज्य दूतावास आइतबारको दिन बन्द गर्ने भएको छ सुरक्षामा खतरा उत्पन्न भएको भन्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले आइतबारको दिन खुल्लै रहने गरेका दूतावास र वाणिज्य दूतावासमा यस्तो आदेश लागू हुने बताएका छन् उनका अनुसार आइतबार खुल्लै रहने मध्यपूर्व दक्षिण एसिया र उत्तरी अफ्रिका कार्यालय बन्द हुनेछन् यस्तै थप केही कार्यालयहरू अरु अतिरिक्त दिन में बंद होने अमेरिकी कूटनीतिज्ञ कार्यतः आईतबार दिन बंद होने भे मुस्लिम देश लगातार आईतबार बिदा निकले अमेरिकी कार्य खुला रहने कर सब अमेरिकी दूतावास वाणिज्य दूतावास आईतबार दिन र खासगरी चार अगस्त दिन आपको काम बंद करने निर्देशन देखकर विदेश मंत्रालय वरिष्ठ अधिकारी जानकारी द एउटा खेल समाचार दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पहिलो टी ट्वेन्टी क्रिकेट आज हुँदैछ पाँच एक दिवसीय श्रृङ्खला चार एकले आफ्नो पक्षमा पारेको घरेलु टोली श्रीलङ्का टी मा पनि सुखद शुरूवात गर्न चाहन्छ पाहुना टोली दक्षिण अफ्रिका भने एक दिवसीयमा पराजयको बदला लिँदै टी ट्वेन्टी श्रृङ्खला आफ्नो पक्षमा पार्ने कोसिसमा रहनेछ टी ट्वेन्टी क्रिकेटमा श्रीलङ्का आइसिसीको ऱ्याङ्किङमा पहिलो स्थानमा छ भने दक्षिण अफ्रिका छैटौँ स्थानमा छ खेल नेपाली सीमाअनुसार बेलुका सात बजेपछि प्रेमदासा स्टेडियममा सुरु हुनेछ एमालेका अध्यक्ष जमनाथ खुनाल र राष्ट्रसङ्घका महासचिव मोन बेच भेट नेपालको लोकतन्त्र शान्ति प्रक्रिया र आउँदो संविधान सभा चुनावका विषयमा छलफल रत्नगरसा शिष्यमा लुकाइ छिप राखेको भनेको लाखौँ मूल्य बराबरको वैद्युतीय सामग्री वैध प्रहरीको भनाई इन्जिनियरद्वारा सामग्री वैध रहेको पुष्टि सिरियाकोमशरमा रकेट आक्रमणमा परिचालिसजनाको मृत्यु मुस्लिम देशहरूमा आइतबारवास बन्द गर्ने अमेरिकाको निर्णय र दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पहिलो टी टी ट्वेन्टी क्रिकेट आज हुँदै ध्रुवराज नमस्कार